पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा एकैसाथ रहनु भएको विहान 11 बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना अहिले पनि जारी छ सोमबार राति दस बजे स्थगित भएको मतगणना आज बिहान नौ बजेपछि शुरू गरिएको एमालेको निर्वाचन आयोगले जनाएको छ सोमबार बेलुकासम्म मेचीदेखि नारायणीसम्मका अञ्चल जनवर्गीय संगठन मोर्चा तथा केन्द्रीय कमिटिको गणना सकिएको छ आज बिहानदेखि गण्डकी धौलागिरी लुम्बिनी राप्ती भेरी सेती कर्णाली महाकाली र प्रवासको मतगणना हुने निर्वाचन आयोगले जनाएको छ अहिलेसम्म झण्डै तेह्र सय मतगणना भइसकेको छ भने करिब आठ सय मतगणना बाँकी रहेको छ आज बेलुकीसम्ममा अन्तिम परिणाम आइसक्ने बताएका छन् बाह्र मतगणना हुँदा माधव कुमार नेपाल अग्रता लिएको छ उम्मेद्वार माधव कुमार नेपाल अर्का उम्मेद्वार केपी ओली भन्दा सत्तालिस मतले अगाडि रहनु भएको छ सा। सोमबार साँझ पदाधिकारीको मतगणना रोकेर केन्द्रीय रोके सदस्यहरूको मतगणना गरिएको थियो पदाधिकारी सहित एक सय अन्ठाउन्न सदस्यका लागि 335 जना चुनावी प्रतिस्पर्धामा रहेका छन् चुनावी प्रतिस्पर्धामा माधव कुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने सत्र जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् दुई जना प्रतिनिधि मध्ये दुई जनाले मतदान गरेका थिए फोक्सो सेतो दाग देखिए उपचार का अमेरिका जानूभ प्रधानमंत्री सुशील कोईरला एक सप्ताह भवदेश फीर्ता हने तैयारी कर फोक्सो में देखिए दाग हटे और प्रधानमंत्री कैंसर मुक्त हन्भि वहां को सचिवालय प्रधानमंत्री फिर्ता हने मिति एक दुई दिन में नय हनेताई प्रधानमंत्री कोईराला फोक्सो में सेतो दाग देखिए असार दुई गतेचार का अमेरिका जान् प्रधानमंत्री कोईराला फलोअप काग तीन महीना पची अस्पताल ने बोला व्यवस्थापिका संसदको बैठक आज बस्दैछ अबको केही बेरमा बस्ने बैठकमा पेशकी खर्च विधेयकमाथि छलफल हुने बुझिएको छ सरकारले पेश गरेको बजेट पारित हुन समय लाग्ने भएकाले आज र भोलि छलफल गरी पेशकी खर्च विधेयक पारित गरी सरकारलाई खर्च गर्न बाटो खुल्ला गरिने भएको छ पेशकी खर्च विधेयक पारित नभए सरकारले पर्सीबाट खर्च गर्न नपाउने हुँदा दुई दिन छलफल गरी पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ अर्थ मन्त्रालयले आगामी वर्षका लागि छुट्याइएको पुँजीगत का बजेटको कार्यान्वयनका लागि ठेक्का पट्टाको काम दशै तिहार अगाडि नै सक्ने गरी कार्य योजना बनाएको छ यसअघि ठेक्का लगाउन नै पुस र माग लाग्ने हुँदा बजेट खर्च हुन नसकेकाले यो वर्ष योजना स्वीकृत र ठेक्का लगाउने काम छिटो गर्न कार्य योजना अर्थ सचिव युवराज भूषालले बताउनु भएको छ बहुवर्षीय ठेक्का लागेका आयोजनाको कार्यान् साउन एक गतिदेखि नै सुरु हुने र अरू नयाँ आयोजनाको ठेका लगाउने काम समयमै सकने गरी योजना बनाइएको छ अर्थ मन्त्रालयले पेशकी बजेट पास भएपछि साउन एक गति नै मन्त्रालयहरूलाई खर्चको अख्तियारी दिने सचिव भूषालले बताउनु भएको छ त्यसपछि सबै मन्त्रालयका सचिवलाई बोलाएर आयोजना कार्यान्वयनका लागि कार्ययोजना जिम्मा लगाउने तयारी भएको उहाँले बताउनु भएको छ यसअघि योजना स्वीकृत हुन नै लामो समय लागेर कार्यान्वयन नहुने देखिएकाले आगामी वर्ष राष्ट्रिय योजना आयोगमा कार्यक्रम पेश भएको एक हप्तामै स्वीकृत गर्ने व्यवस्था सरकारले सार्वजनिक खरिद यनमा संशोधन गरी ठेका प्रक्रियालाई सहज बनाउने र ठेकेदारलाई जिम्मेवार बनाउने तयारी पनि गरेको छ यस्तै आयोजना कार्यान्वयनमा हुने स्थानीय अवरोध हटाउन पनि कड़ा व्यवस्था गरिएको छ बजार मूल्यका आधारमा जग्गाको मुआब्जा निर्धारण हुने र त्यो नमानेर अवरोध गरी कार्यवाही गर्ने व्यवस्था बजेटमा ल्याइएको छ आगामी वर्षका लागि ल्याइएको छ अखरब अठार अर्बको बजेटमा एक खर्ब सोह्र अर्ब रूपियाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ यो चालू वर्षको 31 अर्बले बढी छ चालू आर्थिक वर्षमा पचासी अर्बको पुँजीगत खर्च छुट्याइएको थियो यसमा 50 अर्ब मात्रै खर्च भएको छ बेलायती विदेश मन्त्री विलियम हेगले राजीनामा दिनुभएको छ प्रधानमन्त्री कार्यालयका अनुसार हेगा अब तल्लो सदन हाउस अफ कमन्सको नेताका रूपमा क्याबिनेटमा सामेल हुनुहुनेछ छब्बीस सा। वर्षदेखि नर्थ यो सांसद रहनुभएका हेगले आउँदो वर्ष हुने चुनावमा उम्मेद्वारी नदिनुहुने बुझिएको छ प्रधानमन्त्री डेभिड क्याम्रुङले मन्त्री परिषदमा फेरबदल गर्न लागेकाले हेगको राजीनामालाई त्यसैकै एउटा पाटोका रूपमा हेरिएको छ भन्नुभएको छ हेगको जिम्मेवारी अब वर्तमान रक्षा मन्त्री फिलिप ह्यामोंदीबीसी मंत्री परिषद में कर लगे फेरबदलक क्रम में कंजर्वेटिव पार्टी का सांसद केन क्लाक राजीनामा द्वक सन् उन्नाईस सय सत्तरी देखि कैबिनेट बिना विभागीय मंत्री का रूप में रहन्जीनामा विदेश मंत्री हेग मंत्री पद में न संसद का रूप में रही रहो गौरव कु को र का अध्यक्ष सेफ ब्लाटरले अर्जेन्टिनाका स्थायकर लियोल मेसीले विश्वकप फूटबलमा गोल्डन बल पाएको प्रति आश्चर्य व्यक्त गर्नु छ फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्थायकर मेसीलाई गोल्डेन बल दिनु दुर्भाग्य भएको उहाँले बताउनु भएको छ ब्लाटरले मेसीले समूह चरणमा गरेको प्रदर्शनका आधारमा गोल्डन बल दिएको विश्वास व्यक्त गर्नु छ अर्जेन्टिनाका पूर्व खेलाड़ी थिएगो म्यारेडोनाले पनि मेसीलाई गोल्डेन बल दिएको प्रति आपत्ति जनाएका छन् टेलिभिजनमा अन्तर्वार्ता दिँदै म्याराडोनाले गोल्डेन बलको दावेदार भनेको कोलम्बियाका साइकर जेम्स रोड्रिगबेज भएको बताउनु भएको छ रोड्रिगबेजले जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि पाएका थिए हस्त इसका बिहान एघारह बजे अर्पण खबर सको अनीता बिदा विदा नमस्कार yes.